लाग हजुर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लू रेडियो अर्पण डट कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल स्थानीय चितौनको कुम्म्रोज गाविसलाई नेपालकै पहिलो नमुना गोबर ग्यास गाविस घोषणा गरिएको छ वन तथा भूज संरक्षण मन्त्री टेकबहादुर थापा घरले एक समारोहका बीच कुमरोजलाई नमूना गोबर ग्यास गाविस घोषणा गर्नुभएको हो घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले गोबर ग्यास निर्माणले मानव स्वास्थ्य आर्थिक पक्ष वन तथा वन्यजन्तु संरक्षण र वातावरण सुधारमा मद्दत पुग्ने बताउनु भएको छ उहाँले कुम्रोज गाविस भएको उदाहरणीय कामलाई निरन्तरता दिन आवश्यक रहेको समेत तीन हजार चार टन दाउरा खपत हुने गरेको र गोबर ग्यास निर्माणपछि दाउराको बचत हुने उहाँको भनाइ थियो राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र बोडीराप्ती उपभोक्ता समितिको सक्रियतामा नमुना गोबर ग्यास गाविस घोषणा गरिएको हो गाविसमा अस्सी प्रतिशतले गोबर ग्यास निर्माण गरिसकेको बोडीराप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भूषालले जानकारी दिनुभएको छ भूषालका अनुसार एक हजार सात सय पचास घर धुरी रहेको कुमरोज गाविसमा अहिलेसम्म एक हजार तीन सय चौरात्तर घर गोबर गैस निर्माण कर बाकी घरधुरी में गोबर गैस निर्माण कार्य चल रखे कार्यक्रम में बीएसपी ने का कार्यकारी निर्देशक बलराम श्रेष्ठ ने चितौन में सोलह हजार बायोग प्लांट निर्माण जानकारी दोबर गैस निर्माणले बहुआमिक फाइदा पुगेको बताउनु भएको छ त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका कार्यक्रम संयोजक चिरञ्जीवी पोखरेलले गोबर ग्यास निर्माणले महिलाको स्वास्थ्य स्वच्छ हुने जैविक विविधता संरक्षणमा फाइदा पुग्ने बताउनु भएको छ कार्यक्रममा विश्व वन्यजन्तु कोषका उपनिर्देशक शिवराम भट्ट वन विभागका महानिर्देशक विश्वनाथ ओली राष्ट्रिय निकुञ्ज तथा वन विभागका महान निर्देशक मेघबहादुर पाण्डे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्क कुवार मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष एमबहादुर परियार मध्यमाञ्चल वन निर्देशनालयका निर्देशक राजदेव प्रसाद यादव लगायतले बोल्नु भएको थियो कार्यक्रम बोडी राप्ती उपभोक्ता समितिका अध्यक्ष कुल प्रसाद भूषालको कु अध्यक्षतामा भएको थियो भरतपुर अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीलाई लिइरहेको शुल्कमा नयाँ शुल्क निर्धारण गर्ने गृह कार्य शुरू भएको छ अस्पतालमा उपचार गर्न आउने बिरामीको उपचारका लागि लिइने शुल्कमा परिवर्तन गर्न आज बसेको अस्पताल विकास समितिको बैठकले अध्ययन गर्ने निर्णय गरेको छ अस्पतालले लिइरहेको सेवा सुविधा र शुल्कको मूल्याङ्कन गरी वैज्ञानिक रूपमा नयाँ सेवा शुल्क निर्धारण गर्ने समितिको बैठकले निर्णय गरेको छ बुद्धि दान राष्ट्रिय स्मृति प्रतिष्ठान राष्ट्रिय पुरस्कार लेखक तथा पत्रकार रविन्द्र मिश्रलाई प्रदान गरिने भएको छ बीबीसी नेपाली सेवाका नेपाल प्रमुख समेत रहनुभएका मिश्रलाई पत्रकारितासँग सामाजिक सेवामा पुर्याएको योगदानको कदरस्वरूप पुरस्कृत गर्न लागेको प्रतिष्ठानका संयोजक रवि रोशीले जानकारी दिनुभएको छ रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी सुमित्रा पौडेलले आफ्ना बुवाबाट बुद्धि प्रसाद र आमादो खगीमाय र दानकुमारी नाममा गत वर्ष स्थापना गर्नुभएको पाँच लाख राशिका अक्ष कोषबाट प्राप्त होने व्यास वर्षी ने प्रदान सुपुरस्कार इस वर्ष मिश्रला पुरस्कृत कर लगे हो पुरस्कार को राशि पच्चीस हजार एक पुरस्कार आगामी जेठ पच्चीस गति एक स्मारक को आयोजना प्रदान संयोजक रवि रोशी होटल व्यवसाय समिति रत्नगरले आज रत्नगरको टाढीमा आयोजना गरेको रक्तदान कार्यक्रममा सड़सी जनाले रक्तदान गरेका छन् होम्साई र अस्पतालको प्रांगणमा भएको कार्यक्रममा तीन महिलासहित सडसठी जनाले रक्तदान गरेका थिए कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि रहनुभएका होटल व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष श्रीराम गिरीले होटल व्यवसायीहरू सामाजिक सेवामा छन् सेवामा जुटेको लागि सबै होटल व्यवसाय एकजुट हुनुपर्नेमा जोर दिनु भएको थियो हो। चितुवन होटल व्यवसाय समितिका अध्यक्ष इमान्दु बराल इलाका प्रहरीकाले रत्नगरका प्रहरी निरीक्षक केदार राजपन्त किरण व्यवसाय समिति का अध्यक्ष एमनाथ आचार्य समितिका सचिव रामलाल मल्ल लगायतले मन्तव्य राखेका थिए किरण श्रेष्ठको समय जगत्तमा भएको रक्तदान कार्यक्रम समितिका अध्यक्ष भरत श्रेष्ठको अध्यक्षतामा भएको थियो सवारी दुर्घटना न्यूनीकरण तथा चोरी तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी प्रहरीकाले चितवनले विशेष सुरक्षा अभियान सुरु गरेको छ चितवन जिल्लाको भरतपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरी आवश्यकता अनुसार शङ्कास्पद व्यक्ति सवारी साधन स्थानहरूको तलासी पक्राउ गरेका रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्न अभियान सञ्चालन गरिएको चितवनका प्रहरी प्रमुख दिप थापाले जानकारी दिनुभएको छ अभियानका प्रभावकारीताका विषयमा सहकर्मी ध्रुव राजनालले चितवनका प्रहरी उप भएको छ जुन यो यहाँले अभियान सुरु गर्नु भएको छ यो अभियान के का लागि विशेष गरेर यो अभियान हाम्रो के भने रातको समयमा मदिरा सेवन गरी सवारी दुर्घटना धेरै केही दिन यता दुर्घटनाका क्रम बढे मदिरा सेवन गरेर त्यसलाई न्यूनीकरण गर्ने एउटा टार्गेट हो भने फुल उज्जत गरेर समूहगत रूपमा हिँडेर मोटरसाइकलको प्रयोग गरेर छिटमिट हुन सक्ने सम्भावनालाई मध्यनजर राखी यसलाई नियन्त्रण गर्ने पक्षलाई समेटिएर हामीले अहिले विशेष अभियान चलाएका छौँ त्यति मात्र होइन हामीले के भन्यो भने मान्छेका शरीरको खान तलासी र मोटरसाइकलमा भएका कागजात भए नभएको समेत एकिन पहिचान गर्ने छिटपुट रूपमा केही मोटरसाइकलहरू चोरी भइरहेको छ त्यसलाई न्यूनीकरण गर्न समेत हामीले चाहिँ यो अभियान सञ्चालन अब यो जुन यहाँले भन्नुभयो जस्तै दुर्घटना न्यूनीकरण गर्नको लागि भनेर यो मात्र हो या अरू पनि केही छ यो अभियानभित्र अपराध नियन्त्रण पनि अर्को ठुलो पक्ष हो हामीले त्यो एउटा त मादक पदार्थ सेवन गरे नगरेको यकिन पहिचान गर्नुको गर सँगसँगै उसका शरीर साथसाथै उसका भएका झोला लगायत उसका सवारी साधनको लागि समेत हामीले चेक जाँच ताकि त्यहाँ कुनै किसिमको अपराधिक क्रियाकलापमा संलग्न हुने चिजहरू नहोस् जस्तो लागु हो सक्छ पनि केही व्यक्तिहरू नियन्त्रण लियो जसको साथबाट हामीले गाँजाहरू पनि बरामद गराएको होइन यो हिसाबले हामीले अलिकति एक्टिभली गराएको अब यो को हेर्नुहोस् झन्डै एक सौ अस्सी नब्बेको हाराहारीमा हामीले चाहिँ रातको समयमा अहिले बिसवटा पोइन्ट जो हामीहरूको दैनिक एक स्थानमा हुँदैन यो अल्टरनेट हिजो एक स्थानमा चाहिँ आज अर्को स्थानमा हुन्छ ट्रोन्डमली हामीले अलग अलग स्थान चाहिँ हामीले यसलाई चाहिँ हामीले त्यो नगरपालिका क्षेत्रलाई चाहिँ विशेष केन्द्रित गरेर कुन अलिक इफेक्टिभ हुने कताबाट चाहिँ मान्छेहरू भागेर जान सक्ने अथवा कुन किसिमले हामीले एक्टिभली यो किसिमको गतिविधि नियन्त्रण गर्न सकिन्छ भन्ने हामीले चाहिँ एउटा योजना बनाएर त्यो ढङ्गमा हामीले समय पनि परिवर्तन गरेर एकै समयमा नगएर अलग अलग समय परिवर्तन गरेर चाहिँ पनि हामीले सातजनाको समूहमा ट्राफिक प्रहरी समेत संलग्न राखी हामीले अहिले चेक पनि एक हप्ता अभियान भनेर भन्नुभएको छ यो एक हप्ताभित्रमा यहाँको यो अभियान सफल होला किन यो थोरै समय लिनुभयो यहाँले होइन यो त यस्तो तपाईँको अहिले फर्स्ट फेजमा हामीले फर्स्ट विक यो एक हप्ताको प्रोग्राम लन्च गराएको छौँ आवश्यकता पऱ्यो भने यसलाई कन्टिन्युटी पनि हामी दिन्छौँ आवश्यकता पनि हामी यसलाई कन्टिन्युटी पनि र यसपछि के हुन्छ नि ऱ्यान्डमले लगातार नगरेर केही दिनको फरकमा पनि हामीले यो ऱ्यान्डमली गर्छौँ यसलाई चाहिँ निरन्तरता दिन्छौँ यो चाहिँ व्यापक रूपमा जुन हामीले परिचालन गरेका छौँ यो चाहिँ विकली बेसिस हो भने हुने स्थान हो त्यसैले भरतपुरलाई यहाँले केन्द्र बनाउनु भयो अन्य ठाउँमा चाहिँ कस्तो पाउनु भएको छ यो अवस्था यस्तो छ तपाईँको पहिलो त कुरो सदरमुकाम पर्यो लार्ज पपुलेसन पनि पर्यो अलिकति बड़ी होटल रेस्टुरेन्ट बड़ी भइसकेपछि अलिकति त्यस्ता एरियामा बढी गतिविधि हुन सक्ने सम्भावित पनि हुने हो यी सबैलाई मध्यनजर राखेर हामीले यसलाई पहिले टार्गेट गराएको छौँ यो निरन्तर हुँदै जान्छ बिस्तारै यो हामीले एक्सपान्ड गर्छौँ यो गरेर हामी टाढी खरेनी यो हाइवे ब्लकिङ जनताहरूले यो अभियान प्रभावकारी होला नहोला अन्त्यमा जनता जिल्ला मलाई हिजो लगभग छ सातवटा फोन एउटा सर्वसाधारणको आएको छ हामीले दुई तिन ठाउँमा चेक पोइन्ट पार्दै हिँड्यौँ अत्यन्तै राम्रो लाग्यो भन्ने समेत मेसेज आयो मलाई फोन आएको छ यो बहुत राम्रो काम गरिदिनु तपाईँहरूले टाइममा सोभि चुनाव स्थगित भएको विरोधमा नेपाल विद्यार्थी संघ वीरेन्द्रनगर बहुमुखी क्याम्पस भरतपुरले क्याम्पस गेट अगाडि एक एक घण्टा चक्काजाम गरेको छ यस्तै जेट भित्रै सोभिय निर्वाचन गराउन माग गर्दै अरूदय कलेज नेविसंग इकाई समितिले पनि पश्चिम चितवनको गीतानगरमा आधा घण्टा चक्काजाम र कोर्टसभा सम्पन्न गरेको छ यसै पूर्वी चितवनको सैद्य स्मृति बहुमुखी क्याम्पस अगाडि पनि एक घण्टा चक्काजाम गरेको छ विद्यार्थी संगठनहरूबीचको विवादले स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन सोभिको निर्वाचन तत्काल गरिनुपर्ने माग गर्दै नेविसंघले आन्दोलन शुरू गरेको हो तेइस गतिका लागि तय भएको निर्वाचन विद्यार्थीहरूबीच विवाद बढेपछि त्रिभुवन विश्वविद्यालयले स्थगित भएको घोषणा गरेको थियो चितौवन नलप्रासी र तनौको धार्मिक एवं पर्यटकीय संगम स्थल देवघाट धामको विकासमा सरकारवालाहरू एकजुट भएका छन् देवघाट क्षेत्रलाई कसरी विकास गरी यसलाई आकर्षक धार्मिक गन्तव्य बनाउन सकिन्छ भन्ने विषयमा उनीहरू छलफलमा जुटेका हुन् देवघाट सप्तगण्डकी विकास समितिले देवघाट क्षेत्रमा सरसफाई गरी फोहोर व्यवस्थापन गर्ने गरी योजना बनाएको छ आज भएको सर्वपक्षीय छलफलले यही बाइस गते परिको वातावरण दिवसका अवसरमा वृहत सांस्कृतिक कार्यक्रम गरी देवघाट धाममा सरसफाई गरी वृक्षारोपण गरिने देवघाट सप्तंडकी विस समिति का अध्यक्ष टकनाथ पौड़े देवघाट को विस में सरकार राख्ने सरकारवाला बेचल में देवघाट क्षेत्र भी मदिराजन्ने वस्तु प्लास्टिक का झोला प्रतिबंध लगने निर्णय मकनपुरको बसामाढीमा दुईमा रहेको जयलक्ष्मी क्रसर उद्योगमा काम गर्ने क्रममा एकजना मजदुरको ज्यान गएको छ क्रसर उद्योगमा ढुङ्गा छाड्ने क्रममा घाइते भएका बसामाढी दुईका उमेश लामाको हेटोडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ढुङ्गा छाड्ने क्रममा लडेर लामा गम्भीर घाइते हुनुभएको थियो यसैबीच मकनपुरको बसामाढ़ीबाट प्रहरीले लागू औषध गाँजासहित छजनालाई पक्राउ गरेको छ एक केजी गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीकाले मकनपुरका प्रहरी उपक्ष गुप्तबहादुर श्रीले प्रहरी, प्रहरी गस्ती काठमाडौँ आउद... पाँच दुई आठ पाँच नम्बरको बसमा लुकाइ ल्याएको अवस्थामा गाँझा फेला परेको श्रेष्ठले जानकारी दिनुभएको छ अब पालो जना कंग्रेस एमालेको आलटालका कारण चुनावको मिति तोक्न नसकिएको भन्ने माओवादी प्रचण्डको आरोपप्रति तपाईँको विचार के छ ए पछिल्लो गतिविधिले त्यस्तै देखाउँछ बी आफू पन्चिने काम चे आरोपको राजनीति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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ टडा सडक खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलिन मोग्लिन नौबिसे काठमाडौँ सडक मोगलिन दमौली पोखरा सडक र नारायणगढ प्रासे बोटोल सडक पनि खुल्ला छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो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 अब पालो सामुदायिक आवाजको नारायणीटी दरबार हत्याकाण्ड भएको बाह्र वर्ष पुरा भएको छ घटनाको बाह्र वर्ष बित्तासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन विषम दुई साल जेठ उन्नाइस गते राति दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज वीरेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई आम नेपालीले पताएका छैनन् राजपरिवार हत्याकाण्ड बाह्र वर्ष बित्तासम्म किन तथ्य कुरा सार्वजनिक नभएको विषयलाई सर्वसाधारणले कसरी लिएका छन् त सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै यो हत्याकाण्डको अहिलेसम्म कुनै रहस्य चाहिँ फेला पर्न सकेको छैन अब सरकारले पनि एउटा आयोग बनाएको तत्कालीन अवस्थामा त्यो आयोग चाहिँ यो औपचारिकता मात्रै थियो हत्याकाण्डलाई ढोक ढाकचोक गर्नको कर लागि बनाएको आयोग जस्तो थियो पछाडि राजनीतिक पार्टीहरूले प्रतिबद्ध जाहेर गरे कि हामी यो हत्याकाण्डलाई चाहिँ के भएको कि कसरी हत्याकाण्ड भयो यसको रहस्य खुलाउँछौँ ल्याउँछौँ जनतालाई प्रश्न पार्छौँ भने त्यो रहस्य अहिलेसम्म पनि आएको छैन मलाई लाग्छ तपाईँको नेपालको राजनीति भन्नुहोस् अब साल मल्ल कालदेखि नै यो सत्ता सकिरह यो टक्रावले गर्दाखेरि हिजो कोत पर्व भंडारखाल पर्व लगाय राणा काल में भैया का पर्वदी अलग साब वंश काल में नहीं पर्व त्यो प्रकारको चाहिँ के अरे भयो तर यी राजनीतिक पार्टीहरू र अहिलेको सत्ताले त्यतातिर ध्यान दिएको चाहिँ छैन त्यो अन्यायपूर्ण छ मिली महत्त्वमा भएको कारणले गर्दा एउटा यो प्रमुख कारण हो र दोस्रो कारण चाहिँ के भन्दाखेरि जुन घटना भएको बेला खटिएको छानबिन आयोग समितिले नै सही निर्णय गर्न नसक्नु दोस्रो कारण चाहिँ थियो र अर्को कुरा के भने साई परिवारलाई त सखा पाऱ्यो भने यो मिडिया अथवा कुनै पनि थपाउने व्यक्तिले चाहिँ यसको रहस्युनको नेपालमा जुन तत्कालीन अब राजदरबारमा जुन हत्याकाण्ड भयो होइन त्यसको अब जुन अहिलेसम्म अब, अब बाह्र वर्ष बिद्वानी छानबिन हुन सकेको छैन अब कुन चाहिँ त्यस हत्याकाण्ड गराउन मुख्य नाइके हो त्यो पत्ता लगाउन सकिएको छैन त्यसको मलाई लाग्छ त्यसको मेन कारण चाहिँ हाम्रो देशमा भएको जुन एउटा राजनीतिको अस्थिरता अस्थिरता छ र तत्कालीन जुन हत्याकांड भो तत्कालीन सरकार ने जुन आयोग गठन करे थे ते को काम कारवाई एकदम तटस्थ भर हो दलर को जुन सरकार को खिचा पानी एकदम पूर्णतया भर पर्छ दरबार हत्याकाण्डको रहस्य अझैसम्म पनि खुल्न नसक्नुको मुख्य कारणमा चाहिँ दरबारियाहरूकै मिले त्यो हत्याकाण्ड भएको र त्यसको रहस्य खोल्दाखेरि त्यो रहस्य उद्घाटन गर्ने व्यक्तिको ज्यानमा खतरा भएको र त्यही कारणले गर्दाखेरि नै यो अहिलेसम्म रहस्यमय नै रहेको सामुदायिक आवाज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 सुन्ना छप्पन्न पाँच त्रिसठी मेल इन्टरनेटको सुविधा छ भने पनि इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना रेडियो अर्पण न्युज एट जिमेल डट कम हवोस् त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु पनि संसारभरि के साथ भएको साँझ साढे छ अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार